पांच बजे मनोरंजन का लगी सुनो हजरा सुनो हजरा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 सरकारद्वारा द्वारा बिर माने आर्थिक वर्ष दुई हजार सत्तरी लागि करिब पाँच खर्ब बाह्र अर्ब बजेट घोषणा गरिँदै निर्वाचन आग्री दिएको अन्तिम म्याद सकिने एक दिनअघि कङ्ग्रेस सुभापति कोइरलाद्वारा मतदान नामावलीमा नाम, नाम दर्ता पार्टी एकताबद्ध ढङ्गले रूपान्तरणमा लागेको ए माओवादी नेत्री एमबीको भनाई कमिसन वृद्धिको माग राख्दै ग्यास व्यवसाय संयुक्त सङ्घर्ष समितिद्वारा आन्दोलनको घोषणा जिल्ला विकास समिति चितोनमा आर्थिक वर्ष मा एक करोड़ अन्ठाउन्न लाख त्रिचालिस हजार चार सय बाह्र रुपियाँ बजेट फ्रिज सरकारले बर्डफ्लू नियन्त्रण गर्न नयाँ नीति ल्याउने <laughs> पूर्वी चीनको फुजियन प्रान्तमा आएको समुद्री आदिमा परि दुई मानिस बेपत्ता सुडानको ड्राफरमा सचदत्र समूहको आक्रमणमा परि सातजना राष्ट्रसंघीय शान्ति <laughs> सेनाको मृत्यु नमस्कार रेडियो सरकारले प्राथमिकतामा राखेर आर्थिक वर्ष दुई हजार सत्तरीको बजेट आज सार्वजनिक गर्ने भएको छ अहिले केही बेरमा पाँच खर्ब बाह्र अर्बको बजेट ल्याउने गरी अर्थ मन्त्रालयले तयारी थालेको छ बजेटमा आगामी मंगिरमा गर्ने तयारी भइरहेको चुनाव कर्मचारीको तलब वृद्धि लगायतका क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ बजेटमा निर्वाचन सुरक्षा र कर्मचारीको तलब सुविधामा वृद्धि गर्ने तयारी भएकाले राष्ट्रिय योजना आयोगले दिएको पाँच सय सिलिङ भन्दा केही ठूलो आकारको हुने भएको छ अर्थ मन्त्रालयले आज राष्ट्रपति डाक्टर रामरायण यादवलाई विनियोजन विधेयक दुई राष्ट्र ऋण उठाउने विधेयक ऋण तथा जमानत विधेयक र आर्थिक विधेयक दुई हजार सत्तरी पेश गरेको राष्ट्रपतिले स्वीकृत गरेपछि बजेट पेश गरिने भएको छ बजेटमा ऊर्जा विकासका लागि सडक तथा पूर्वाधार विस्तार र कृषिको व्यवसायीकरणमा विशेष प्राथमिकता दिने भएको छ सरकारले करिब सात सय मेगावाटभन्दा बढी विद्युत उत्पादनको लक्ष्य लिएको छ सरकारले कर्मचारीको तलबमा करिब सोह्र प्रतिशत गर्ने तयारीको छ बढ्दो खर्च व्यवस्थापन गर्न सरकारले राजस्व सोलीमा करिब बिस वृद्धि गर्ने तयारी गरेको छ यस्तै भन्सार को दर मेंिरफेर करने तैयारी भैर निर्वाचन आयोगले दिएको अन्तिम म्याद सकिने एक दिनअघि कंग्रेस सभापति सुशील कोइरलाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनु भएको छ आज जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा पुगेर कोइरालाले नाम दर्ता गराउनु भएको हो निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन असारको मसान अवधि दोकेको छ आयोगले दिएको म्याद गुजरने भएपछि अमेरिका भ्रमण छुट्याएर कोइराला शनिबार स्वदेश फर्काउनु भएको थियो कोइरालाको निर्वाचन क्षेत्र बाँके क्षेत्र नम्बर तीन हो आश नायक मतदाता नावौलीमा नाम दर्ता गराएका छन् एकीकृत नेकपा माओवादीका नेतृ हेर्सिना एमिले पार्टी कदाबद्ध ढङ्गले रूपान्तरणमा लागेको बताउनु भएको छ अध्यक्ष पुष्पकमल दाहाल प्रसन्न पार्टीको बाबु उपाध्यक्ष बाबुराम भट्टराई आमा भएको भन्दै एमिले आमा बाबु दुवै मिलेर पार्टी सुदृढीकरण गर्न लागेको तर्क गर्नुभयो आज राजधानीमा भएको कार्यक्रममा एमएले उपाध्यक्ष भट्टराईको पद्याग पार्टीलाई सुदृढ बनाउनको लागि भएको बताउनु भयो पार्टी बिग्रिँदै गएकाले त्यसमा सुधार्नुपर्छ भन्दै भट्टराईले पद्याग गरेको उहाँको भनाइ पार्टीलाई अझै सुदृढ बनाउन निर्वासन पशी संगठनात्मक विशेष महाधिवेशन करने तैयारी समेत भईन् ग्यास व्यवसाय समयुक्त सङ्घर्ष समितिले कमिशन वृद्धिको माग राख्दै आन्दोलन घोषणा गरेको छ आज राजधानीमा पत्रकार सम्मेलन गरी ग्यास उद्योगीहरू मापदण्ड विपरीत चलेको भन्दै आन्दोलनको घोषणा गरेको हो ग्यास व्यवसायहरूले आगामी साउन दुई गतेबाट ग्यास उद्योग विरूद्ध चरणबद्ध आन्दोलन थाल्ने बताएका छन् जस अन्तर्गत आगामी साउन दुई गते बुधबार दिउँसो ग्यास उद्योग संघ घेराउ तथा धरना कार्यक्रम चार गतेदेखि ग्यास खरिद बन्द छ गतेदेखि उद्योगहरूमा विरोध कार्यक्रम र दस गतेदेखि कार्यक्रममा ग्यास उद्योगीहरूले मापदण्ड विपरीत ग्यास बिक्री वितरण गर्दा व्यवसाय र उपभोक्ता यसबाट प्रत्यक्ष मार्गमा परेकाले आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन् उनीहरूले उद्योगीहरूले कम तलको सिलिन्डर बिक्री गर्ने गरेको सिलिन्डरमा लेदो मिसाइएको मटेरियल तथा सुनसादीमा भ्याट छुट दिएको तर ग्यासमा भ्याट छुट नदिएको भन्दे आफूहरू आन्दोलनमा उत्रेको जानकारी दिएका छन् ग्यास व्यवसायले ग्यास उद्योगीले एउटा सिलिन्डर बिक्री गर्दा हाल एक सय पचास रुपियाँ नाफा लिने गरेको र आफूहरूले यसअघि प्रति सिलिन्डर तिस रुपियाँ मात्र नाफा हुने भएकाले यसलाई चार रुपियाँ बढाई चौतिस रुपियाँ कायम का हुनुपर्ने माग राखेका छन् आफूहरूको मागलाई सरकारले स्वीकारे पनि उद्योगीहरूले दुई रुपियाँ मात्र बढाएर अर्को दुई रुपियाँ आफूले लिएको आरोप व्यवसायले लगाएका छन् एकीकृत नेकपा माओवादीको आज बस्ने भनेको बैठक स्थगित भएको छ आन्तरिक तयारी नपुगेको भन्दै भोलि दिउँसो तिन बजेसम्मको लागि बैठक स्थगित गरिएको हो आउँदो विस्तारित बैठकको बारेमा छलफल गर्नको लागि एकीकृत माओवादीले आज ब्युरो तथा राज्य समिति इन्चार्जहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको थियो पार्टी डाक्टर बाबुराम भट्टुवाले दिएको राजीनामा पछि विवाद सुल्झाउन एकीकृत माओवादीले कसरत गर्दै आएको छ विवादलाई विस्तारित बैठक अघि सामान्य सहमतिको साथ मिलाएर लैजानको लागि आन्तरिक छलफल गर्नको लागि ब्यूरो तथा राज्य समिति इन्चार्जहरूको बैठक बोलाइएको थियो यसअघि शुक्रबार बोलाइएको बैठक पनि स्थगित भएको थियो नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक पदमा थप जनशक्ति आह्वान गरेको छ प्रहरी प्रधान कार्य अन्तर्गतको मानव स्रोत विकास विभाग भर्ना तथा छनौट शाखाले आज सूचना प्रकाशित गर्दै सहायक निरीक्षक पदमा एक हजार साठीजना माग गरेको हो खुला आदिवासी जनजाति महिला दलित र पिछडेका क्षेत्रको छुट्टा कोटामा थप जनशक्ति आह्वान गरिएको छ भदौ चार गतिसम्म दरखास्त दिन सकिने प्रहरीले जनाएको छ सरकारले बर्ड फ्लू नियन्त्रण गर्न नयाँ नीति ल्याउने भएको छ सरकारले ल्याउन लागेको नयाँ नीतिमा कुखुरा फार्मलाई अनिवार्य रजिस्टर गर्नुपर्ने व्यवस्था गर्न लागि छ अहिले देशका विभिन्न ठाउँमा सञ्चालन भइरहेको सबै कुखुरा फार्म रजिस्टर छैनन् कुखुरा फार्म रजिस्टर नहुँदा बर्ड फ्लू जोखिम र नियन्त्रणमा समस्या हुने गरेको पशु स्वास्थ्य निर्देशनालयले जनाएको छिटै कुखुरा फार्मको मापदण्ड निर्धारण गरेर त्यसपछि किसानले त्यही अनुसार मात्र फार्म खोल्न पाउने निर्देशनालयको कार्यक्रम निर्देशक बैठक उहाँका अनुसार निर्देशालयकै मा रहेको भेटेनरी गुणस्तर तथा औषधि व्यवस्थापन कार्यालयले अहिले मापदण्ड निर्धारणको बारेमा अनुसन्धान र छलफल गरिरहेको छ मापदण्ड भनेपछि किसानले जैविक सुरक्षा बनाएका र फार्म खोल्न उपयुक्त हुने ठाउँमा मात्र कुखुरा पालन गर्न पाउँछन् नयाँ नीति आएपछि फार्ममा कुन ठाउँबाट कुखुराको चला खरिद गरेको दाना ल्याएको र कहाँ बिक्री गरेको लगायत सबै विवरण किसानले रजिस्टर गर्नुपर्ने हुन्छ Yeah. जिल्ला विकास समिति चितवनमा आर्थिक वर्ष दुई हजार उनासतरी सत्तरीमा एक करोड़ अन्ठाउन्न लाख त्रिचालिस हजार सात सय बाह्र रुपियाँ बजेट फ्रिज भएको छ यस मध्ये सामाजिक सुरक्षा शीर्षकमा एक करोड़ सैतिस लाख चौरा सय विकास निर्माणतर्फ बीस लाख अडसठी हजार आठ फ्रिज भएको जिल्ला विकास समितिले जनाएको छ जिल्ला विकास समितिका शोषण अधिकारी बलराम लोइटीले दिनुभएको जानकारी अनुसार सामाजिक सुरक्षा शीर्षक अन्तर्गत वृद्ध सहायता शक्त एकल दलित शिशु स्यासार सम्बन्धी भत्ता पूरा गरी बाँकी रकम रहेको छ जिल्ला विकास समितिको तयार पारेको आर्थिक वर्षको आय व्यव विवरणमा उपभोक्ता समितिले समयमा नै कार्य सम्पादन गर्न नसकेको कारणले विकास निर्माणको लागि आएको रकम फिर्ता भएको उल्लेख गरिएको छ नेपाल सरकारले आर्थिक वर्ष दुई हजार उनासत्तरी लागि जिल्ला विकास समितिका लागि छत्तिस करोड सतासी लाख बाहन्न हजार दुई सय निकासा गरेको थियो जिल्ला विकास समिति जीविष नलप्रासीले ठेक्का लगाउँदै आएको खोलाहरूमा असार अन्तिमसम्म ठेक्का लाग्न सकेको छैन स्वायत्त शासन एडमा टेकेर जिल्ला विकास समितिले खोलाहरूमा ठेक्का लगाउँदै आएको आएको थियो खोलाहरूबाट उठेको रकम पारदर्शी नभएको र खोलालाई खालीको रूपमा फ्रेक गरेको भन्दै स्थानीय स्तरबाट विरोध आएपछि जिल्ला विकास समितिले खोलाको ठेक्का लगाउन नसकेको हो खोलाको ठेक्काबाट जीविषले वार्षिक रूपमा चार करोड़ रुपियाँ भन्दा धेरै राजस्व उठाउँछ खोलाबाट उठेको राजस्व आफ्नो नजिकका मान्छेलाई योजना बाँड्न र आन्तरिक खर्चको नाममा सकिने भन्दै जिल्लाका वासिन्दाले जीवेशको कामको विरोध गरेका हुन् एकातिर प्राकृतिक स्रोतको दोहन अर्कोतिर दुरूपयोग भएको भन्दै विरोध भएपछि खोलाको ठेका लाग्न नसकेको हो अफगानिस्तानमा बिस वर्ष काराबार सजाय बिहोरिरहेका तिलक बहादुर थापालाई अफगानी राष्ट्रपति अमेद कार्साले क्षमादान दिएपछि उहाँ आज स्वदेश फर्कदै हुनुहुन्छ अफगानिस्तान विरूद्ध जासुसी गरेको आरोपमा दुई महिना त काबुल स्थित कारागारमा राखिएका थापालाई राष्ट्रपतिले क्षमदान दिन साथ अफगान अधिकारीकै रोहवरमा विमानस्थलसम्म ल्याई विशेष सतर्कताको साथ दुवै हुँदै काठमाडौँ फिर्ता गरिएको थियो गत मे महिनामा अफगानिस्तानमा मलाई समेत हेर्ने राजदूत भरतराज पौडेलले राष्ट्रपति कार्यक्ष ओहदाको प्रमाणपत्र बुझाउने क्रममा थापाको क्षमता रिहाईको लागि आग्रह गर्नुभएको थियो त्यस अवसरमा राजदूत पौडीले नेपाल सरकारका तर्फबाट लेखिएको अनुरोध पत्र राष्ट्रपति कार्यजय समक्ष बुझाउनु भएको थियो विगत सात वर्षदेखि अफगानिस्तानमा कार्यरत थिए बाराको रतनीपुरमा आज बिहान करेन्ट लागेर एक बालकको ज्यान गएको छ जंगली हात्ती दपाउन लालखोलाको बगरमा थापिएको विद्युतीय तारबाट करेन्ट लागेर रतनपुर आठका तेह्र वर्षको जङ्गे बेकाको ज्यान गएको प्रहरीले जनाएको छ शौच गर्न निस्केका बेला बेकालाई करेन्ट लागेको स्थानीय बासिन्दाले बताएका छन् जंगली हात्तीको आक्रमणबाट जोखेमा जोगिन स्थानीय बासिन्दाले बारी र घर छेउमा विद्युतीय तारको पासो थाप्ने गरेका छन् सोनचाँदीको भाउ चार दिन यता घडबड हुन सकेको छैन गएको बिहिबारदेखि नै सुनको भाउ तोलाको पचास हजार चार सय रुपियाँमा स्थिर रहेको नेपाल सोनचाँदी व्यवसाय महासंघले जनाएको छ यस्तै चाँदी पनि आठ सय तोलामा कारोबार भइरहेको छ अबपाल अर्पण जुनावासको अर्पण जुनावाजमा जुनावाज हिजो हामीले सोधेका थियौँ वार्ताबाट नेकपा माओवादी सहमतिमा आउने सम्भावना कतिको देख्नुहुन्छ ए दुई मत छैन बी हालतमा नहोला र यही अवस्था नै रहला कि तपाईँले पठाउनु भएको अन्तिम मत परिणाम यस्तो छ ए दुई मत छैन भन्नेमा छत्तिस प्रतिशत कुनै हालतमा नहोला भन्नेमा एक्काइस र यही अवस्था नै रहला कि भन्नेमा त्रिचालिस मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ नास व्यवसायी संयुक्त संघर्ष समितिले कमिशन वृद्धिको माग राख्दै आन्दोलन घोषणा गरेको प्रति तपाई भन्न के भन्नुहुन्छ एक कुरा ठिकै हो बेउचित मापदण्ड हुनु पर्यो र सी सबैले समयमा कमिशन खोजे के होला पनि आफ्नो जसको लागि मोबाइलको म्यासेज बक्समा गई रेडियो अर्पणको संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी चौवालिस पचपन्न वा पैतालिस पचपन्नमा पठाउन सक्नुहुनेछ अर्पण जनआवाजको मत परिणाम हरेक साँझ पाँच बजेको अर्पण बुलेटिनमा प्रस्तुत गर्नेछौ अब पालो ट्राफिक खबरको सम्पूर्ण सडकको वर्तमान अवस्था यस्तो रहेको छ यति नारायणगढ ठेटोडा बिरगञ्ज खण्ड खुल्ला रहेको छ नारायणगढ मोगलिन खण्ड मोगलिन विशेष काठमाडौँ सडक खण्ड मोगलिन्दमोली पोखरा खण्ड र नारायणगढ़ प्रासे बुटो खण्ड पनि खुल्ला रहेको छ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 अब अन्तर्राष्ट्रिय समाचार पूर्वी चिनको फुझ्यान प्रान्तमा आएको समुद्री आधीको कारण कम्तीमा दुई सय मानिस बेपत्ता भएका छन् भीषण वर्षाको कारण आएको बाढीको कारण करिब तिन लाख मानिस घरबार भिन्न भएका छन् ताइवानको समुद्री किनारबाट आएको ताइफुन नामक समुद्री आधीमा अन्य सबै मानिसहरूलाई रेक हुन सक्ने अनुमान गरिएको छ चिनको राष्ट्रिय दैविक प्रकोप केन्द्रका अनुसार एक किलोमिटर प्रति वेगमा आएको आधीमा आए परि मृत्यु हुने इच्छाको मात्र आधिकारिक जानकारी प्राप्त भएको छ तर अधिकारीहरूको सम्पर्कमा आएका आदि पीड़ितहरूले आफ्ना परिवारका सदस्यहरूलाई आदिले बगाएको देखेको बताएका छन् करिब साढे आठ हजार मानिसहरू आदि प्रभावित क्षेत्रका टापुहरूमा थुनिएको सेनको राष्ट्रिय समाचार एजेन्सी सेनुवाले जनाएको छ आदि क्षेत्रमा राहत र उद्धारकर्मीहरू परिचालन गरिएको छ सुडानको डाफरमा सशस्त्र समूहको आक्रमणमा परि सातजना राष्ट्रसंघीय शान्ति सेनाको मृत्यु भएको छ सत्रजना घाइते भएका छन् दक्षिणी डाफरको राजधानी न्याला नजिक पर्ने मानवासीमा राष्ट्रसंघीय शान्ति सेना र स्थानीय प्रहरी छडेको गाडीमा आक्रमण भएको राष्ट्रसंघले जनाएको छ राष्ट्रसंघले मृत्यु हुने सबै सैनिक तान्जिनियाका नागरिक रहेको पुष्टि गरेको छ घाइते हुने दुई सेना महिला प्रहरी सल्लाहकार समेत रहेका छन् युनाइटेड नेसनल मिशन इन डाफरका प्रवक्ता क्रिस्टोफर साइकोलोनिया सैनिकहरू गस्तीमा रहेको बेला हतियारधारी समूहले आक्रमण गरेको जानकारी दिनुभयो आक्रमणकारी समूहको पहिचान हुन सकेको छैन मिसनले घटनालाई मिशनको इतिहासकै गम्भीर क्षति भनेको छ महासचिव वान के, महा के मुलले घटनाको निन्दा गर्दै यसको पूर्ण छानबिनको लागि सुडानसँग आग्रह गर्नुभएको छ उहाँले दोषीमाथि कानूनी कारवाहीको लागि सुडान सरकारले तत्काल कारवाही थाल्ने अपेक्षा पनि गर्नुभएको छ अब खेल समस्या राजधानी मझारी प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलको तेस्रो खेलमा आज नेपालले मालदिप्ससँग प्रतिस्पर्धा गर्ने भएको छ अहिलेसम्म एक खेल मात्र जितेको नेपाललाई फाइनल प्रवेशको लागि आजको खेल जित्नै पर्ने दबाव छ जारी प्रतियोगितामा मालदिवस दोस्रो दो तथा नेपाल तेस्रो स्थानमा छ नेपाल र मालदिप्स खेल राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरको कपडहलमा अहिले केही बेरमा सुरु हुँदैछ सरकारद्वारा केही बिरमी आर्थिक वर्ष दुई हजार सत्तरी एकत्तरको लागि करिब पाँच खर्ब बाह्र अर्ब बजेट घोषणा गरिँदै निर्वाचन आयोगले दिएको अन्तिम याद सकिने एक दिनअघि कङ्ग्रेस सभापति कोइराद्वारा मतदाता नामावलीमा नाम, नाम दर्ता पार्टी एकताबद्ध ढङ्गले रूपान्तरणमा लागेको ए माओवादी नेतृ एवीको भनाई कमिसन वृद्धिको माग राख्दै ग्यास व्यवसाय संयुक्त सङ्घर्ष समितिद्वारा आन्दोलनको घोषणा जिल्ला विकास समिति आर्थिक वर्ष उना मा एक करोड़ अन्ठाउन्न लाख त्रिचालिस हजार चार सय बाह्र बजेट फ्रिज सरकारले बर्ड फ्लू नियन्त्रण गर्न नयाँ नीति ल्याउने पूर्वी सीनको फुलच्यान प्रान्तमा आएको समुद्री आधीमा परि दुई सय मानिस बेपत्ता सुडानको डाफरमा सशस्त्र समूहको आक्रमणमा परि सातजना राष्ट्रसंघीय शान्ति सेनाको मृत्यु र प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल औवस्त साजीपण बुलेटिन सको मिदाटिन